निधर माटी जमरा मार हसिसन एक तात फरके रमैलो भोजीवना एक तातो चाड दसैको मङ्गल बशुवामनाको चाड दसैको का छ रङ लाउने मिठो खाने पर्वदा सही एकताको चाड़ दसैको मङ्गलम शुभकामना एक चाड